एउटा बा भन्नुहुन्थ्यो यो कोमलतासँग दूरी बनाएर राख्नु बा भन्नुहुन्थ्यो यो कोमलतासँग दूरी बनाएर राख्नु लोग्ने मान्छे होस् मनलाई निष्ठुरी बनाएर राख्नु कलियुगमा सज्जन दुर्जन जे भए नि काटिन सक्छस् कलियुगमा सज्जन दुर्जन जे भए नि काटिन सक्छस् त्यसैले हरदम आफूलाई धारिलो खुकुरी बनाएर राख्नु लोग्ने मान्छे होस् मनलाई निष्ठुरी बनाएर राख्नु जो जो आए जिन्दगीमा मीठा धुनहरू बजाएर गए जो जो आए जिन्दगीमा मीठा धुनहरू बजाएर गए यार गल्ती मेरै थियो स्वयंलाई बाँसुरी बनाएर राख्नु लोग्ने मान्छे होस मनलाई निष्ठुरी बनाएर राख्नु म त यसै पनि भुइँको धुलो हुँ बिलीन हुन तयार छु म त यसै पनि भुइँको धुलो नहुँ विलिन हुन तयार छु तिमीले आफूलाई पवण्डर हावाहुरी बनाएर राख्नु बा भन्नुहुन्थ्यो यो कोमलतासँग दूरी बनाएर राख्नु लोग्ने मान्छे होस मनलाई निष्ठुरी बनाएर राख्नु गजलकार रमेश विकल्पको यो गजल वाचन सँगसँगै उज्यालु रेडियो नेटवर्कको रात्रिपुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभ रात्री उज्यालु रेडियो नेटवर्कको रात्रिपुति बुलबुल अन्तर्गत आजको साँझमा मैले केही सुमधूर हिन्दी उर्दू गजलहरू गुलाम अली र आशा भोसलेको आवाजका गजलहरू यी गजलहरूका साथ तपाईँका गजल गजल गजल पत्र तथा गजलहरूको वाचन गर्ने संगीतमय मिठो बुलबुल बनाउने मेरो कोशिश छ त्यसैले गजलहरू कम वाचन गर्दै आज गजल र पत्र कम वाचन गर्दै म सांगीतिक गजलतर्फै लाग्छु आशा भोसले र गुलाम अलीको आवाजमा सुनाउँदैछु दयार दिल gay okay. आ गया मिला दिा गिरा जा ज चलाइने म देखता हौ कहाँ चला तई सोच्ह खराब काम डन ले तई सोच खराब काम डन तो निकृष्ट काम सदन ले मैं भांदा कैयों गुणा बड़ी चिंता मेरे बारे मैं भाग कैय बड़ा बड़ी चिन्ता? पहिलो आमाले गर्छिन् दोस्रो दुश्मनले गर्छ त्योभन्दा पनि निकृष्ट काम सदनले गर्छ बोल्न पाए भनेर प्याच्च बोली हाल्नु हुँदैन बोल्न पाएँ भनेर प्याच्च बोलिहाल्नु हुँदैन छुराभन्दा धारिलो काम वचनले गर्छ त्योभन्दा पनि निकृष्ट काम सदनले गर्छ यही कारण सायद मेरो प्रगति भएन यही कारण सायद मेरो प्रगति भएन हेर्ने भन्दा बढी रुने काम नयनले गर्छ त्योभन्दा पनि निकृष्ट काम सदनले गर्छ यस्तै यस्तै चल्दै आएको छ वर्षौंदेखि नेपालमा यस्तै चल्दै आएको छ वर्षौंदेखि नेपालमा गल्ती दुर्जनले सजाय भोग सज्जनले गर्छ तपाई सोच्नुहुन्छ खराब काम डनले गर्छ त्योभन्दा पनि निकृष्ट काम सदनले गर्छ उदयपुर देउरीका इन्द्र भट्टराईको यो मिठो गजल मैले वाचन गरेर सुनाएँ अब अर्को एउटा सांगीतिक गजलमा लाग्छु यो, यो गजल तपाईँले जगजित सिंहको आवाजमा धेरै पटक सुन्नुभएको छ बुलबुलमा तर आज म गुलाम अली र आशा भोसलेको आवाजमा राख्दैछु सर सांगीतिक गजल त फेरी स्वागत है बुलबुल में रही आज मैं अगली शुरू में थे म कम गजल वाचन करम वाचन कर सांगीतिक बनाने कोशिश कर आज को बुलबुल् आशा भोसले इससे हिंदी गायन में असाध लोकप्रिय नाम र गजल गायन में गुलामअली उत्त लोकप्रिय नाम आज मैं आशा भोसले और गुलामअली का गजल आए रा, प्रस्तुत करना अर्क सांगीतिक गजल आशा बस्नेर गुलामा लिखे रुदादी मोहब्बत क्या कही है? ए <laughs> वो होश के साथ नाम की शिद्दत क्या कहिए कुछ याद रही कुछ त क्या कहि भुल गए रोबत क्या कहि भुल गए दो दिन कि मसरत क्या कहि बुलबुल एउटा ईरानी चरा बुलबुल एउटा ईरानी चरा बुल बुल। मेरो सपना तिम्रो चाहना हुनु मेरो सपना तिम्रो चाहना हुनुपर्छ गगन चुम्न एकै भावना हुनु हुनुपर्छ जिन्दगी दुई दिने घाम छायाँ हो प्रिया जिन्दगी दुई दिने घामछायाँ हो प्रिया त्यसैले त यो छोटो प्रेम घना हुनुपर्छ गगन चुम्न एकै भावना हुनुपर्छ मिलन हाम्रो लम्कँदै जान्छ परसम्म मिलन हाम्रो लम्कँदै जान्छ परसम्म जुनी जुनीको मिठो सम्झना हुनुपर्छ गगन चुम्न एकै भावना हुनुपर्छ असल संगत असलै विचार गर्दै असल संगत असलै विचार भर्दै चर्खा गुडाउने स्वस्थ चना हुनुपर्छ गगन चुम्न एकै भावना हुनुपर्छ कहिल्यै टुट्दैन कहिल्यै टुट्दैन प्रेमिल शैर यो युगल जोडी बाँध्ने प्रिय तना हुनुपर्छ मेरो सपना तिम्रो चाहना हुनुपर्छ गगन चुम्न एकै भावना हुनुपर्छ हरिनाश चार तरमपानी स्यांगजा का गोविंद खनाल पठान गजल थियो थी इसलिए मैं वाचन करें वहां सो पत्र शैली में लिख्भ साहित्य सुन्ने रस तहल देखी थी तर यह नई कार्यक्रम सुन्ने भन्ने जब समुद्र पारी लगे संघी लय में लगे कार्यक्रम सुन्न था मैं लत नागर नि डाउनलोड करें ड्यूटी समयअन्सार दिन रात पटक पटक श्रवण करते क्रम वारी आए पश्चि निरंतर चलि यही क्रम में देखौलेखौ लग्द आज जानी नजानी मेल करू विधा का मपदंडसम मा थोड़े छून सके इस लोकप्रिय कार्यक्रम में समावेश कर द्वेन्हां पठान गजल मैं वाचन करे सुनाए गोविंद खनालजी तपाय धीरे धीरे धन्यवाद प्रवास में सुनिन्न रहे वारी संभवतः अं स्वदेशम आईसक् रहां सुन्दे भुशी लगे सुनेर साथ दिनुहोला प्रतिक्रिया दिनुहोला सल्लाह दिनुहोला र सुझाव दिनुहोला भन्दै मैले बुलबुलमा अब अर्को एउटा सांगीतिक कोशेली राख्दैछु सलोना शाह गुलामली र आशा भोसलेको स्वरमा जे जे तोड्नु पर्नेछ तोड तिम्रो के जान्छ र जे जे तोड्नु पर्नेछ तोड तिम्रो के जान्छ र ताल परे टाउकै फोड तिम्रो के जान्छ र मौका पर्खिँदैन अब चुनाव जितिँदैन मौका पर्खिँदैन अब चुनाव जितिँदैन सात पुस्ता पुग्ने जोड तिम्रो के जान्छ र ताल परे टाउकै फोड तिम्रो के जान्छ र जसले जे जे भन्छ वास्तै नगर भन्न देऊ जसले जे जे भन्छ वास्तै नगर भन्न देऊ भारी पुर्याएरै छोड तिम्रो के जान्छ र ताल परे टाउकै फोड तिम्रो के जान्छ र लुटेको पैसा सबै लगाएर किन जग्गा लुटेको पैसा सबै लगाएर किन जग्गा प्लटिङ गर खोल रोड तिम्रो के जान्छ र जे जे तोड्नुपर्नेछ तोड तिम्रो के जान्छ जान र ताल परे टाउकै फोड तिम्रो के जान्छ रुलबुलमा मैले अहिले वाचन गरेको गजल मूलपानी काठमाडौँ घर भई अहिले युएईको आबुधाबी बस्दै आउनुभएका रुद्र थापाको गजल थियो यसलाई वाचन गरे र म अब अर्को एउटा सांगीतिक गजलमा जान्छु गए दिनोका सुराग लेकर चढता दलिया नदो चढता ना न की उदास बर्खा जरा जरासी कसक है दिल में मे जरा जरासि क है दिल जखम गो मानुस मा यो गजल मैले सुनाए र सांगीतिक गजलकै क्रमलाई फेर म फेरि जोड्छु केही बेरपछि फेरि तपाईँको अरु गजल वाचन गर्छु अब मैले सुनाउने सांगीतिक गजल रहेको छ सांगीतिक गजलभन्दा अगाडि एउटा गजल वाचन गरौं गरौं जस्तो लाग्यो मलाई एउटा गजल बाजुरी भाषामा पठाउनु भएको छ गोपाल पण्डित गौरी शंकरले बढीमालीका नगरपालिका एक नुवाकोट बाजुरा लेख्नु भएको छ कहिल्यै नभेटिने माण्ठ निदौडो आएको छ कहिल्यै नभेटिन्या मान्ठ निधौँडो आएको छ मेरो गजलमा आएको छ गिधौँडो आएको छ दिउँसो घाम लाग्दो छ रात उज्याल हुँदछन् दिउँसो घाम लाग्दो छ रात उज्याल हुँदछन् भाइयौ या जुग जमाना पनि बिधौडो आएको छ मेरो गजलमा आएको छ गिधौँडो आएको छ क्या भत्काउन आयो खोलो क्या सुधार्न आयो क्या भत्काउन आयो खोलो क्या सुधारना आयो मुसुक्क हाँसीकन खेतका बिचौडो आयाको छ मेरो गजलमा आयाको छ गीतौंडो आयाको छ एक गाउँका मान्ठ नाक छोपी बस एक गाउँका मान्ठ नाक छोपी नाकमुख छोपी बस हल्ला हर्याकन लिन सरकार परौडो आयाको छ कहिल्यै नभेटिन्या मान्ठ निधौंो आएको छ मेरो गजलमा आएको छ गिधौंडो आएको छ मैले गौपाल प्रसाद पण्डित गौरी शङ्करको यो गजल वाचन गरेको उहाँले यसलाई नेपालीमा पनि बनाएर पठाउनु भएको छ निदौडो भनेको निधमा रहेछ गिधौडो भनेको गीतमा त्यसै गरी विधौडो भनेको रीतमा र बिचौडो भनेको बीचमा त्यसै गरी परौडो भनेको लिगमा भन्ने काफिया यसमा लाग्दो रहेछ बाजरेली भाषाको यो गजल मैले प्रस्तुत गरेँ मलाई कहिलेकाहीँ यस्तै यस्ता खालका गजल वाचन गर्न साध्यै रमाइलो लाग्छ तपाईँ लेख्न जान्नुहुन्छ भने कृपया बुलबुलमा पठाउनुहोला बुलबुलमा इमेल गर्दा तपाईँले पुरानै इमेल ठेगानामा पठाइरहनु भएको छ कतिपयले कृपया बुलबुल साहित्य एट जिमेल भन्ने अनुरोध गर्दै म बुलबुलमा अर्को एउटा साङ्गीतिक गजल राख्छु अब मुख्य okay. okay. okay. ै सांगीतिक गजलहरूसँगै र तपाईँले पठाउनुभएका गजलहरूको वाचनसँगै आजलाई रात्रिपस्तुति बुलबुलको समय अब सकिएको छ मैले आज गुलाम अली र आशा भोसलेका गजलहरूलाई सुनाएँ छवटा गजल हामीले सुन्यौं त्यसैले साङ्गीतिक गजलको अलिक बढाएर अलिकति वाचन गर्ने गजललाई कम गरेको छु योसँगै उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तुत आच्युत किमिरी बुलबुल विदा हुन्छौं जाँदा अछामका डम्बर बोगटीको एउटा रमाइलो खालको गजल वाचन गर्दै शुभरात्रि भन्छु बत्ती रिंदै गोल गएको छ यहाँ बत्ती रिंदै गोल गएको छ लाग्छ एक पोल गएको छ काँडा बिच्छ ढुंगा बिच्छ खुट्टामा काँडा बिच्छ ढुंगा बिच्छ खुट्टामा सायद जुत्ताको सोल गएको छ लाग्छ एक पोल गएको छ मलाई अचेल विश्व ब्रह्माण्ड लाग्छ मलाई अचेल विश्व ब्रह्माण्ड साँच्चै एउटा मिनी टोल भएको छ लाग्छ कतै एक पोल गएको छ चुनेर यिनीहरूलाई माथि पठाएपछि चुनेर यिनीहरूलाई माथि पठाएपछि आजकल अरबौंको मोल भएको छ लाग्छ एक पोल भएको छ धनी देखाउन गरीबलाई पक्कै ढिँडो गरीब र सिस्नो सहर कोल गएको छ यहाँ बत्ती रिङ्दै गोल गएको छ कतै एक पोल गएको छ भुल बुल